अमेरकामा उपचार गराइरहेका प्रधानमन्त्री कोइरा टेलिफोन ए टेलिफोन अध्यक्षमा पछिल्लो राजनैतिक अवस्था सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम लगायत कामले सीमा कुराकानी संविधान सभाको बैठक जारी जारी बैठकमा तत्कालीन समितिको प्रतिवेदनमाथि सभासद्हरूले आ आफ्नो धारणा राख्दै युक्रेनमा विद्रोही सेनाको हेलिकप्टरमा गरेको आक्रमणमा नौजनाको मृत्यु भारतको बिहारमा भएको रेल दुर्घटनामा चारजनाको छ्यान गयो र ग्रीस पहिलो पटक विश्वकपको अन्तिम सुरमा प्रवेश आज अर्जेन्टिनाले नाइजिरियाको सामना गर्दै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 अब समाचार विस्तारमा संविधान सभाका सदस्यहरूले व्यवस्थापिकीय अङ्गको स्वरूप निर्धारण समितिको तत्कालीन प्रतिवेदनमाथि आज पनि आ आफ्नो धारणा छन् संविधान सभा भवन नयाँ वानेश्वरमा चारी बैठकमा तत्कालीन समितिको प्रतिवेदनमाथि बाँकी रहेका सभासदहरूले आ आफ्नो धारणा राखिरहेका छन् यसअघि बोल्ने अधिकांश सभासदहरूले दुई सदनात्मक व्यवस्थापिका बनाउन सुझाव दिएका छन् उनीहरूले सबै वर्ग क्षेत्र समुदाय र लिङ्गको प्रतिनिधित्व हुने गरी माथिल्लो सदन सुझाव दलो सदन में प्रत्यक्ष निर्वाचन को व्यवस्था कर अमेरिकामा उपचार गराइरहेका प्रधानमन्त्री सुशील कोइरला र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल बीच टेलिफोन वार्ता भएको छ दुई नेता बिच आज बिहान झन्दै पन्ध्र मिनट भएको टेलिफोन संवादमा मुलुकको पछिल्लो राजनीतिक अवस्था संविधान लेखन सरकारले ल्याउन ले लागेको नीति तथा कार्यक्रम लगाएर विषयमा कुराकानी भएको थियो प्रचण्डको निजी सचिवालयका अनुसार त्यस क्रममा प्रचण्डले कोइरलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको प्रधानमन्त्री कोइरलाले भने पहिलो चरणको स्वास्थ्य परीक्षणको रिपोर्ट आउन ढिलाइ भएका कारण आफ्नो अमेरिका बसाई कति दिनको हुने भन्ने टुङ्गो नलागेको बताउनु थियो प्रधानमन्त्री कोइरलाको म्यानमा म्यानहाटमा रहेको मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा उपचार भइरहेको छ नियमित परीक्षणका क्रममा फोक्सोमा दाग देखिएपछि चिकित्सकहरूको सल्लाहमा कोइराला अघिल्लो हप्ता अमेरिका सानो भएको थियो उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाश मानसिंहले सकेसम्म अधिकतम सहमतिको संविधान जारी गरिने बताउनु भएको छ पाल्पाको तसिनमा संग्रहालयको उद्घाटन गर्दै उहाँले सकेसम्म अधिकतम सहमतिमा संविधान जारी गर्ने प्रयास हुने बताउनुभयो त्यसका लागि सरकारले समन्वय भूमिका निर्वाह गर्छ यदि सहमति हुन सकेन भने प्रक्रियागत रूपबाट संविधान जारी गर्छौ उहाँले विधि र प्रक्रियालाई कसैले पनि अस्वीकार गर्न नहुन्छ मंत्री सिंह ने संविधान निर्माण को कार्यलि का अनुसार नई संविधान सभा ने काम कर माघ आठ गति भया संविधान जारी होने समेत वहांता को अपेक्षा विसंग जोड़कार ने विस निर्माण का काम प्राथमिकता में राखे राजनीतिक संक्रमण काल को, को अंत्य न सके मूलुक संकट में फस्ने बता राजनीतिक संकट अंत्यी मूलुक समृद्धि को बाटो में लैसाना दल मि अघि बढ्नुपर्ने बताउनु भएको छ मन्त्री सिंहले आफ्नो पार्टी कङ्ग्रेस मुलुकमा जारी राजनैतिक सङ्कटको अन्त्य गरी समृद्धिको बाटोमा लैजान सबै दललाई सहमतिमा ल्याएर सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभयो एकीकृत नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराईले संविधानसभा उपनिर्वाचनको परिणाम पार्टीभित्र के अन्तर्द्वन्दको उपास भएको बताउनु भएको छ जनकपुरमा आज बिहान क्रान्तिकारी पत्रकार संघले गरेको पत्रकार सम्मेलनमा भट्टराईले उहाँले बेलैमा अन्तर्द्वन्दवस्थापन हुन नसक्दा उपनिर्वाचनमा पार्टीको अवस्था सुधार हुन नसकेको टिप्पणी गर्नुभएको हो गएको सार नौ गति उपनिर्वाचन भएको सारवटा क्षेत्रमा एकीकृत माओवादीको पहिलो निर्वाचनमा भन्दा मत घटेपछि आएको हो पार्टीको अन्तर्द्वन्द समावेशी लोकतन्त्र संघीयता सहितको संविधान बनाउन नसके पार्टी प्रतिको आकर्षण झन् घट्ने उहाँको टिप्पणी थियो भट्टराईले पार्टीभित्र देखिएको अन्तर्द्वन्दै वैचारिक रहेको बताउनु भएको छ उहाँले समान विचार भएका कम्युनिष्ट नेताहरूलाई एकत्रित गरेर नयाँ शक्ति बनाउनु पर्ने आवश्यकता आउलाउ निर्धारित समय आगामी माग आठ गतिभित्र संविधान निर्माण हुने दावी गर्नुभएको छ उहाँले कृषि ऊर्जा पर्यटन तथा ठुला सड़क शिक्षालाई केन्द्रित गरी आगामी बजेट ल्याउनु पर्ने बताउनुभयो परराष्ट्र मन्त्रालयले इराकमा रहेको नेपालको उद्धारका लागि नेपालीको उद्धारका लागि विशेष पहल गर्ने भएको छ आजदेखि मन्त्रालयले विशेष पहल गर्ने जनाएको छ मन्त्रालयका सहसचिव अर्जुन कान्त मैनालीलाई इराकमा बस्ने नेपालीको कल्याणका लागि परराष्ट्र विशेष प्रतिनिधिमा हिजो नियुक्त गरिसकेको छ इराकमा विकसित गम्भीर अवस्थालाई ध्यानमा राख्दै उद्धारलाई तदारुकता र बढी समन्यात्मक तरिकाबाट अघि बढाई नेपालीलाई सकुशल सुदेश फर्काउने कार्य समेतका लागि नेपाली राजदूतावासवेतमा मुकाम कायम गरी इराक तथा अन्य मुलुकमा भ्रमण गरी कार्य सम्पादन गर्ने जिम्मेवारी मैनालीलाई दिएको मन्त्रालयले जनाएको छ त्यस्तै सन्दर्भमा इस्लामाबाद तथा कुवेत स्थित नेपाली दूतावासले उद्धारको आवश्यकतामा रहेका नेपालीका विषयमा सङ्कलित सूचना तथा सम्वादित समन्यात्मक कार्यका विषयमा मन्त्रालयमा सूचना प्राप्त भइरहेको विज्ञप्तिमा जनाएको छ Thank you. नेपाल वायु सेवा निगमको चिनिया एमएस साठी जहाजले आजदेखि व्यावसायिक उठान शुरू गरेको छ जहाजले बिहान नौ बजे उनातिसजना यात्रा र छजना चालक दलका सदस्यहरू बोकेर विराटनगरमा पहिलो व्यवसायिक उडान गरेको हो जहाजले विराटनगरमा सफलतापूर्वक पहिलो व्यावसायिक उडान गरेको छ निगमका कर्पोरेटर डाइरेक्टर एवं प्रवक्ता रामहरिश्रमाले आजदेखि व्यावसायिक उडान शुरू भएको र अब नियमित उडान हुने बताउनु जहाज विमानस्थलमा करिब चालिस मिनटमा पुगेको थियो जहाजले आज एउटा मात्र उड्डान भने प्रवक्ता शर्माले बताउनुभयो भोलिदेखि तालिका अनुसार नियमित उडान हुन्छ आज पनि एउटा मात्र उड्डान गर्ने हाम्रो योजना छ शर्माले भन्नुभयो जहाज निर्माता कम्पनीबाट आएका पाइलट पायलट ने जहाजनगर पुरा जहाज के काठमंड भद्रपुर रनगढ़ी उडान करने निगम समय प्रमोशन काड़ उ सरकारले असार पन्ध्रभित्र नागढुङ्गा नौविश्व सड़क खण्डमा मरमतको काम पूरा गरिसक्ने दाबी गरेको छ दुई किलोमिटर क्षेत्रमा ढलान तथा मरमतको काम लगभग अन्तिम चरणमा पुगेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले असार पन्ध्रसम्ममा काम पूरा हुने बताएको हो मन्त्रालयका सचिव तुलसी सिटौलाले दुई किलोमिटर सड़क मरमत गर्ने काम सँगै किलोमिटर डाइभर्सन सड़क बनाइएकाले वर्षयामा सड़ककै कारण गाड़ीको आवाज प्रभावित नहुने बताउनु त्यसै क्षेत्रमा गाडी सहज रूपमा आवाज गर्न र गाडी पार्किङ गर्न सकिने भएकाले जाम नहुने उहाँको दावी छ नागढुङ्गा नौविस सड़कको दुई किलोमिटर क्षेत्रमा पुरानो र गरी उन पेश करने चलने इंजीनियर ढंग ने परिचालन करवसाय हड़ताल का कारण ढिलाई मंत्रालय का, का सचिव सी टोला काम सके सड़क के कारण जाम न होने तरफ पुराना थोटाला बोक गाड़ी का कारण होने चाम रोक्न आवश्यक पहल गरिने भनाइ छ उपनिर्वाचनको परिणामले जनताले फेरि कंग्रेस र त्यसको नेतृत्वको सरकार प्रति विश्वास गरेको कंग्रेस महामन्त्री प्रकाश मानसिंहको दावीप्रति तपाईँको प्रतिक्रिया के छ यही परिणामले त्यस्तै देखाउँछ बेराजनीतिमा विश्वास हुन्न सी आफ्नै गोरुको बाह्रै टक्का अर्पण जन आवाज में ती मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइपलएल पोल टाइप करी आपूक उत्तर ए पी वा सी टाइप गरी चौवालीस पचपन्न वा पैंतालीस पचपन्न में पठान सकूँ अर्पण जन को मत परिणाम हर एक साझ पांच अर्पण बुलेटिन प्रस्तुत करने पालो ट्राफिक खबरको यति बेला नानगढ टोणा बिरगंज सडक खण्ड खुल्ला छ त्यसै गरी नानगलिन मग्लिन नौ बिसी काठमाडौँ सडक खण्ड मुग्लिन दमौली पोखरा सडक खण्ड र नानगढ फ्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ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 मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम एकचालिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ त्यस्तै आज दिउँसो घाम लागे तापनि बेलुका भने पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरी सुप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ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 अब अन्तर्राष्ट्रिय समस्या र युक्रेनमा पृथकतावादी विद्रोहीले सरकारी सेनाको एक हेलिकप्टर खसालेका छन् युक्रेनको पूर्वी क्षेत्रमा गरिएको सो आक्रमणमा हेलिकप्टरमा रहेका सबै नौसेनाको मृत्यु भएको छ विद्रोही विद्रोहीहरू आफैले घोषणा गरेको साता लामो युद्धविरामको केही घण्टा बित्न नपाउँदै उनीहरूले सो आक्रमण गरेका हुन् युक्रेनी राष्ट्रपतिले घोषणा गरेको एक सातक युद्धविरामको प्रत्यत्तरमा विद्रोहीले पनि युद्धविराम गरेका थिए भारत बिहारको सफरा जिल्ला नजिक रेल दुर्घटना हुँदा चारजनाको छ्यान गएको छ दसजना घाइते भएका छन् दिल्लीबाट असमको डिब्रुगढतर्फ जाँदै गरेको राजधानी एक्सप्रेस राति दुई बजेतिर रा। सफरा गोल्डेन्सगञ्ज स्टेसनको बिचमा दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् रेलका नौवटा डिब्बा लेकबाट उछिटिएका छन् दुर्घटनाको कारण खुल्न नसकिए पनि माओवादीले माओवादीले आज बन्द आह्वान गरेकाले उनीहरूले नै दुर्घटना गराएको नसक्ने आशंका गरिएको छ रेल मन्त्रालयले राहत स्वरूप मृतकका परिवारलाई दुई दुई लाख गम्भीर घाइतेलाई एक एक लाख तथा सामान्य घाइतेलाई 20 बिस हजार रुपियाँ दिने घोषणा गरेको छ खेल समाचार विश्वकप फुटबल अन्तर्गत आज राति पनि चारवटा खेल हुँदैछन् राति पाउने दस बजेपछि के समयमा हुने खेलमा अर्जेन्टिनाले नाइजेरियाको सामना गर्दा अर्को खेलमा इरान र बोस्नेया फिर्नेछन् आजको खेलमा नाइजेरियाले अर्जेन्टिनालाई पराजित गरे प्रिक्वार्टरमा प्रवेश गर्नेछ भने इरानले बोस्नियालाई पराजित गरे इरान प्री क्वार्टरमा पुग्नेछ यदि नाइजेरिया अर्जेन्टिनासँग हारेर बोस्नियाले इरानलाई पराजित गरे पनि नाइजेरिया अन्तिम सुरुमा पुग्नेछ जेंटिना यह समूह बा अंतिम स्वरो में रा पौने एक बजे खेल में स्विटरलैंड रस भेटा पौने दुई बजे फ्रांस इवेट रामने होने आज को खेल में इक्वेटर इस प्रीक्वाटर में प्रवेश कर फ्रांस हरा समूह बाद अंतिम स्वरो पुग्ने प्रयास करनेह में स्विटरलैंड को अंक भैया इक्वेटर स्विटरलैंड मर को अवस्था इक्वेटर फ्रान्ससँग पराजित भएर स्विजरल्याण्डले हुन्डु रसलाई पराजित गर्न सके स्विजरल्याण्डले स्विजरल्याण्डले प्रिक्वार्टर स्थान बनाउनेछ दिउँसो दुई बसेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू एक एकपटक अमेरिकामा उपचार गराइरहेका प्रधानमन्त्री कोइरला र एमादी अध्यक्ष दाहालबेस टेलिफोन वार्ता टेलिफोन वार्तामा पछिल्लो राजनीतिक अवस्था सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम लगायतका विषयमा कुराकानी संविधान सभाको बैठक जारी जारी बैठकमा तत्कालीन समितिको प्रतिवेदनमाथि सभासद्ले आ आफ्नो धारणा राख्दै युक्रेनमा विद्रोहीले गरेको सेनाको हेलिकप्टरमा गरेको आक्रमणमा नौजनाको मृत्यु भारतको बिहानमा भारत भएको रेल दुर्घटनामा चारजनाको स्यान गयो पहिलो पटक अन्तिम सुरमा प्रवेश को गर अवस्त दिवस देवस हमाल यस समाचार टिनाले नाइजिरिया